तर भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढ़ाउने त आखिर हामी सबैले हुने होइन र अघि बढ़ाउमा आज पनि हामी विश्वका तीसभन्दा बढ़ी भाषामा अनुवाद भइसकेको केन्स कुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जनाथन अर्थात जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं जुजुमानका बजार अनुभवले व्यङ्ग्यात्मक रूपमा बजार र नीति बारे बुझ्न हामीलाई मदत गर्ने विश्वास लिएका छौं तर शुरूमा प्रत्यक्ष वैदेशिक लगानी नेपालको आर्थिक विकासका लागि किन आवश्यक यसबारेमा यो सामग्री प्रत्यक्ष वैदेशिक लगानी भन्नाले कुनै विदेशी लगानीकर्ताले अर्को देशमा कम्पनी किनेर वा त्यहाँ पहिलेदेखि रहेको कम्पनीलाई बढ़ाउन गर्ने लगानी हो धोपत्र बजार जस्तो स्रोतबाट नभई सीधा कृषि कल कारखाना उद्योग जस्ता क्षेत्रमा लगानी हुने हुँदा यस्तो किसिमको लगानीलाई प्रत्यक्ष वैदेशिक लगानी, लगानी भनिएको हो अहिलेको आर्थिक परिवेशमा धेरैजसो मुलुकहरूले प्रत्यक्ष वैदेशिक लगानीलाई निकै महत्वका साथ हेरिरहेका छन् यसले पुँजी मात्रै जम्मा पार्ने नभई प्रविधि हस्तान्तरण रोजगारीको सृजना र व्यापारमा नयाँ नयाँ अवसर पनि प्रदान गर्छ यसैले भारत र चीन जस्ता ठूला र विकास निर्माणमा तीव्रताका साथ अघि बढ़िरहेका मुलुकहरूले पनि प्रत्यक्ष वैदेशिक लगानीलाई प्राथमिकता दिएको पाइन्छ साधारण रूपमा सोच्दा नेपाल साह्रै सानो मुलुक भएकाले ठूला वैदेशिक लगानीकर्ताहरूका लागि त्यति धेरै अवसर र पर्याप्त बजार दिन सक्दैनन् तर राम्ररी विचार गर्ने हो भने नेपाल जनसंख्याको आधारमा संसारकै त्रिचालिसौं ठूलो बजार हो त्यसैले यदि राम्ररी प्रचार प्रसार गर्न सकिएको खण्डमा नेपाल प्रत्यक्ष वैदेशिक लगानीको लागि निकै राम्रो गन्तव्य हो हुन त वैदेशिक ऋण तथा सहयोग भित्राउने चलन नेपालमा धेरै पहिलादेखि नै छ तर यसबाट सोचे अनुसारको प्रतिफल भने आजसम्म पाउन सकिएको छैन कारण के हो भने यस प्रकारको ऋण तथा सहयोगले नेपाललाई अति नै परनिर्भर बनाएको छ र उत्पादनशील अर्थतन्त्र निर्माणले त्यति साह्रो प्रोत्साहन पाएकै छैन फेरि अर्कोतर्फ यस्ता सहयोगहरू सधैँ केही न केही शर्तहरूसहित आउँछन् भन्नुको अर्थ ऋणदाताको जहिले पनि केही न केही स्वार्थ रहेकै हुन्छ ऋण दिनुमा यसैले पनि यस्तो सहयोगले सोचे जतिको फाइदा नपुग्ने गरेको हो त्यसैले समृद्धिका लागि वैदेशिक ऋण तथा सहयोग भन्दा पनि प्रत्यक्ष वैदेशिक लगानी नै असरदार तरिका हो कि भनेर बुझ्न सकिन्छ तर नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउनका लागि भने विधिको शासन पहिला पक्का हुन जरुरी छ अहिलेको जस्तो फितलो राजनैतिक अवस्था विधिको शासन बलियो नभइरहेको अनि ऊर्जा तथा पूर्वाधारहरू कमजोर रहेको अवस्थामा वैदेशिक लगानीकर्ताहरू हिचकिचाउनु स्वाभाविकै हो अब नेपाल किन प्रत्यक्ष लगानीकर्ताका लागि आकर्षक गन्तव्य हो भन्नेमा अलि विचार गरूं भारत विकास निर्माणमा निक्कै तीव्रताका साथ अगाडि बढेको छ अनि यो बेलामा उसले ऊर्जाको अभाव पनि निकै नै झेलिरहेको छ यसमा हाम्रो फाइदाको कुरा कहाँनिर छ भने हामी कहाँ जलविद्युतको सम्भावना निकै धेरै छ यस्तो बेलामा लगानी मैत्री वातावरण बनाएर प्रत्यक्ष वैदेशिक लगानी भित्राउनका लागि प्रयास थाल्ने हो भने यहाँको उत्पादन विदेशमा समेत बिक्री वितरण गरेर हामी पर्याप्त आमदामी कमाउन सक्छौ यसैगरी नेपालसँग पर्यटन कृषि घरेलु उद्योग जस्ता क्षेत्रमा जलविद्युतको जस्तै खालका अवसर र सम्भावनाहरू छन् जसमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन सकेको खण्डमा नेपालले निकै धेरै आर्थिक प्राविधिक र अरू किसिमका लाभ हात पार्न सक्छ हुन त नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउनका लागि सरकारले सन 2012 हजार बाह्रलाई नेपाल लगानी वर्ष घोषणा गरेको थियो यसको मुख्य उद्देश्य भनेकै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी निम्त्याउनका लागि अनुकूल वातावरण बनाउने र यसबारे मुलुकभित्रका सबैमा चेतना जगाउनु नै हो साथै हाम्रो मुलुकमा लगानीका लागि भएका सम्भावनाहरूका बारेमा विदेशमा पनि प्रचार प्रसार पुरयाउने हो के कुराले नेपालमा लगानी आउनबाट रोकिरहेको छ र त्यसलाई सच्याउनका लागि के कस्ता उत्प्रेरणाहरू दिन सकिन्छ भन्ने बुझ्न र त्यस्ता उत्प्रेरणाहरू दिएर नेपालमा लगानी भित्रयाउने यसको अर्को ठूलो उद्देश्य थियो साथै ठूला ठूला परियोजनाले छरिदो र सजिलोसँग स्वीकृति पाओस् भन्नका लागि नेपालमा लगानी बोर्डको पनि स्थापना गरिएको छ यसले लगानीकर्ताको अनुमति पत्र दर्ता आगमन र बसोबास जस्ता कुराहरूसँग जोडिएका समस्याहरूको समाधानका लागि एकद्वार नीतिको व्यवस्था गरेको छ तर यति हुँदाहुँदै पनि नेपालमा खासै प्रत्यक्ष वैदेशिक लगानी किन भित्रिरहेको छैन त भन्ने चासो यहाँनिर उठ्नु स्वाभाविक नै हो विज्ञहरू केही कारण औल्याउँछन् पहिलो कुरा नेपालमा राजनैतिक का अस्थिरता कायमै छ त्यसपछि सरकारले बनाएका नीति नियमहरू व्यावहारिक रूपमा लागू हुन पनि त सकिरहेका छैनन् नेपालमा विद्युत घाटो जस्ता पूर्वाधारको पनि राम्रो व्यवस्था छैन यी सबै समस्यासँग जुझ्दै जाने हो भने व्यवसायमा लाग्ने जम्मा खर्च भन्दा पनि बढ़ी लगानी गर्नुपर्ने हुन्छ यसले त सञ्चालन लागत सिधै बढ़ाउँछ परिणामस्वरूप व्यवसायीहरू बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् यसले नेपालमा आन्तरिक र वैदेशिक लगानीकर्ता दुवैलाई निरुत्साहित पार्छ त्यसैले यदि नेपालमा साँच्चीकै प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउने हो भने पहिले मुलुकलाई लगानी मैत्री बनाउनमै ध्यान दिनु राजनैतिक अस्थिरता ऊर्जा संकटको समाधान विधिको शासन कायम गर्ने भएका नीतिनियमको पालना जस्ता कुरामा ध्यान दिनै पर्छ भियतनाम कम्वोडिया लाओस भारत चीन जस्ता देशहरूले के कुराहरूमा ध्यान दिएर के पूर्वाधार निर्माण गरेर प्रत्यक्ष वैदेशिक लगानी भित्राउन सफल भएका छन् ती कुराहरू बुझेर हाम्रो मुलुक अनुकूल नीति नियमहरू तयार पार्नु जरूरी छ प्रत्यक्ष वैदेशिक लगानीको सम्बन्धमा नेपालले आफूलाई सफल बनाउनु नै समृद्धिको सबैभन्दा छोटो बाटो हो प्रत्यक्ष वैदेशिक लगानी नेपालको आर्थिक विकासका लागि किन आवश्यक यसबारेमा तयार पारेको यो सामग्री पछि अब हामी लाग्दैछौ के पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जनाथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ जुजुमान सड़कमा एक्लै हिँडिरहेका थिए अनि सड़कको अर्कोपट्टि अलि कसिएको उज्यालो रातो रंगको लुगा लगाएकी अनि धेरै राम्ररी सिंगार पटार गरेकी एउटी महिला उनले देखे जब एकजना मानिस ती महिलाको अगाडिबाट जाँदै थिए उनी मुस्काइन् र केही भन्न खोजे जस्तै गरिन् उनी केही मागिरहेकी जस्तै देखिन्थी तिनी माग्ने त हुँदै होइन जुजुमानले सोचे बरू केही बिक्री गर्न खोजिरहेको होला त्यो मानिसले भने ती, मानिस ती महिलालाई वास्तै नगरिकन अगाडि बढे त्यसपछि समय नगुमाउँदै ती महिला तुरन्तै अर्को ग्राहकतर्फ मोडिन् जुजुमान अचम्म मान्दै ती महिलाको हावभाव हेरिरहे त्यही बेला च्यात्याको लुगा लगाएकी अर्की एक महिला आफूतिर आइरहेको जुजुमानले देखे ती महिलाले पनि ओठमा बाक्लो गरेर लिपस्टिक खसेकी थिइन् अनि कालो रंगको उनको लुगाबाट उनको शरीर चाहिएको भन्दा बढ़ी नै देखिरहेको थियो छोटो छोटो उनको स्कर्टबाट उनका खुट्टा पूरै देखिएका थिए ती महिलाले हिन्न छोडेर टक्क उभिएर क्वार क्वार्ती हेर्न थालेपछि जुजुमानको त डरले सासै रोकियो ती महिलाले जसै जुजुमानसँग केही बोल्नै लागेकी थिइन् त्यत्तिकैमा एउटा प्रहरीको गाडी आयो र ती दुई महिलाको बीचमा छट्ट रोकियो कालो लुगा लगाएका लगा थुप्रै मानिसहरू गाडीबाट निस्किए र ती दुइटै महिलालाई समात्दै घिच्याउँदै गाडीभित्र कोचे त्यसपछि प्रहरीले गाड़ीको डोका ढाम लगाए र ड्राइभरले पनि समय नगुमाउँदै छिटु छिटु गाडी हुँकाए एकैछिनमा तिनीहरू जुजुमानको आँखाबाट ओझेल भए तर कालो लुगा लगाएकाहरूमध्येका एकजना अधिकृत भने त्यही रोकिए उनले आफ्नो खल्तीबाट सानो नोटबुक निकाले अनि त्यसमा केही कुरा टिप्न थाले ती अधिकारीलाई देखेपछि जुजुमानको मनभित्र कता साहस आयो आफ्नो लुटिएको पैसा सम्झेर एकछिन त मन खिन्न पनि भयो बिस्तारै ती अधिकारीको अगाडि गएर उनले भनिहाले माफ गर्नुहोस् महाशय म एउटा डकैतिको घटनाको रिपोर्ट गर्न चाहन्छु त्यो मेरो विभागको काम होइन आफ्नो नोटबुकबाट टाउको नै नउचालिकन ती अधिकृतले जवाफ दिए जुजुमान छक्क पारे ती मान्छेको लुगामा अंकित नाम हेर्दै जुजुमानले सोधे आम, हाकिम साहब सापकोटाज्यू तपाई त्यसो भए कुन विभागको हो त अनैतिक अनैतिक विभागको अनैतिक कस्तो हो अनैतिक विभाग भनेको अनैतिक विभाग भनेको अनैतिकहरूको विभाग हाम्रो विभागमा अनैतिक कामको बारेमा मात्रै चासो राखिन्छ चोरी डकैतीको बारेमा हामी के गर्दैनौ डकैती पनि त अनैतिक कार्य नै हो नि कुनै जवाफ नआएपछि जोजुमानले फेरि सोधे अनि त्यसो भए ती महिलाहरूलाई चाहिँ किन पक्रिएको त जुजुमानले यसरी सोधीखोजी गरेको देखेर ती हाकिम सापकोटाले नोट लेख्न छाडी टाउको माथि उठाए र जुजुमानको छक्क परेको अनुहारलाई हेर्दै भने के तिमीले ती महिलाहरूको लुगाबाट थाहा पाएनौ ती महिलाहरू महिला लोग्ने मान्छेलाई फसाएर यौन सम्बन्ध राखेर रा, पैसा लिने अपराधी हुन् यदि उनीहरूले यौन सम्बन्धबाट कमाउने नगद पैसाको साटो अरू नै वस्तु पट्टा गरेको भए त हुन्थ्यो नि तर होइन पैसा लिन्छन् उनीहरू सट्टा पट्टा सट्टापट्टा भन्नाले के हो त मेरो मतलब ती प्रहरी अधिकृत भन्न थाले ती महिलाहरूले आफ्ना साथीहरूलाई नगदको सट्टा खाना रक्सी खुवाएर नाच गरेर नाटक हेरेर टिकट किनेर रमाइलो गरेको भए त हुन्थ्यो नि जुजुमान त झनै हलमलमा परे र बुझ्नै नसकेपछि फेरि सोधे के रूपयाँ पैसा लिएर यौन सम्बन्ध राख्नुहुन्न त हेर रा. यदि यही कामको फिल्म बनाएर उनीहरूले सारा जनतालाई देखाउने हो भने त सबैजनाले पैसा तिरेर हेर्न जान्छन् नि त्यो त राम्रै हो सबैको भलाइ हुने काम हो तर यहाँ त उनीहरू आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गरिरहेका छन् कमाएर पैसा आफ्नो खेतीमा सुटुक्क हाल्छन् सबैलाई देखाउन मिल्ने गरेर फिल्म बनाउने हो भने त उनीहरूलाई हामी किन पक्रन्छौ अझ उनीहरूको त ठुलो नाम हुन्छ त्यसो भए निजी रूपमा पैसाका लागि यौन गतिविधि गर्नु यो चाहिँ अनैतिक होइन त जुजुमानले सोधे हाकिम सापकोटाले उनलाई बुझाउन खोजे केही छोटो समयको लागि एक दिन एक घण्टा एक रात जस्तै यस्तै छोटो समयका लागि गरिएको सम्पर्कलाई गैर मानिन्छ अब सधैँको लागि वा जीवन महरको लागि वा लामो समयका लागि ठेक्कामा गरिने दुई जोड़ी बीचको सम्पर्कलाई भने नगद प्रयोग गर्न सकिन्छ यस्तो कामको लागि उनीहरूलाई प्रोत्साहन र आदर पनि गरिएको हुन्छ यस्ता काम कानूनी रूपले ठिकसँग गरेर आफ्नो समाजको स्तर पनि उचो र सुरक्षित बनाउन सकिन्छ नि यसैले कानूनी रूपमा यसलाई अनुमति दिइएको हुन्छ यति कुरा गर्दै गर्दा ती प्रहरीले आफ्नो टिपोट गर्ने काम पनि सकाए र त्यसपछि आफ्नो झोला नजिकै पुगे त्यो झोलाभित्रबाट उनले एउटा लठ्ठी र केही किल्लाहरू निकाले अनि जुजुमान भएको ठाउँमा गए के तिमीले मलाई मदत गर्न सक्छौ उनले सोधे हुन्छ जुजुमानले असजिलो मान्दै जवाफ दिए उनलाई त्यो टापुको नैतिक र अनैतिकताको परिभाषा बुझ्न बढ़ो गाह्रो भइरहेको थियो प्रहरी अधिकृत सापकोटा भने त्यहाँबाट हिँडे र छेवैको पसलमा पुगे उनले त्यसपछि केही बोर्डहरू ल्याएर हिँड्ने ठाउँमा ठड्याए र जुजुमानलाई भने यहाँ यसको टुप्पो समात म यो बोर्ड यो पसलको झ्यालमा ठोक्छु तपाईँले यो पसलमा किन बोर्ड ठोक्न लागनु भएको त यो पसल बन्द गरिएको छ यो पसलको पसल पसल साउजीले एकदम अश्लील अश्लील तस्बीरहरू बेचेर है नै अहिले उनलाई पक्रेर मनसे रक्नु रा, टियाखण्डमा पठाइएको छ मुखमा किला राखेर रा, लडबडाउँदै उनले भने अश्लील तस्बिर भनेको चाहिँ के हो नि है अब अश्लील तस्बिर भनेको नराम्रा घिनलाग्दा काम गरेको तस्बिर हो के ए त्यसो भयो पसले पनि नराम्रा घिनलाग्दा कामहरू गर्थे हो होइन उनले त्यस्तो काम त गर्यो भनेको छैन नि मैले उनले त्यस्तो काम गर्ने होइन तर त्यस्ता काम गरेको तस्बिर चाहिँ बेच्थे जसले यस्ता तस्बिरहरू बेच्छन् नि उनीहरूले यस्ता काम गर्नलाई प्रोत्साहन पनि गरिरहेको हुन्छ अरू मानिसहरूलाई त्यसैले पनि उनीहरू दोषी हुन् जुजमानले हत्केलाले निधारमा हान्दै भने ए मैले बुझे यो पक्कै पनि पत्रिकाको कार्यालय हुनुपर्छ तर पत्रकार फोटोग्राफरहरूलाई लडाईँको अनि लडाईँमा मान्छे मारेको खबर छाप्दैमा र तस्विर बेच्दैमा के उनीहरूले लडाइँ गर्न र मान्छे मार्न प्रोत्साहन गरेको भनेर भन्न सक्छौ त उनीहरूलाई हामीले अपराधी भन्न मिल्छ त होइन होइन यसो होइन किल्ला ठोकिरहेका ती अधिकारीले भोल बस लठीले आफ्नै औँलामा हानेपछि सराप्दै भन्न थाले तर त्यति नै खेर आफूले सरापेको अरू कसैले सुन्यो कि भनेर हतार हतार दाया बाया पनि हेरे उनले अनि त्यसपछि जुजुमानलाई बिस्तारै भन्न थाले खालि यौन कार्य गर्ने अनि बिग्रेका मानिसहरूले गर्ने काम गर्नेहरूलाई मात्रै यसरी दोषी ठर्याइन्छ असल मानिसहरूले त यस्तो कामलाई घृणा गर्छन् नि यस्ता लड़ाईको कुरा मारेका कुरा असल र खराब दुवै मान्छेले पर्छन् राम्ररी यसरी काम गर्यो भने त अझ पत्रकारहरूलाई पुरस्कार पनि दिइन्छ अब भने जुजुमान साँच्चीकै अलमलमा परे त्यो टापुमा नैतिकता र अनैतिकताको परिभाषालाई लिएर धारावाहिक रूपमा जुजुमानले त्यो बिरानो टापुमा संघालिरहेका अनौठा अनुभवहरू प्रस्तुत गर्ने क्रमलाई आजको लागि हामीले यहीँनिर रोक्यौं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 कार्यक्रमबारे थप जानकारी र कार्यक्रम का पहले का अंक डब्ल्यू डब्लू डब्लू डट फेसबुक डट कम फोरवर्ड स्लैश कैपिटल एजीआई कैपिटल बीएडीएचएन में सुन्न अड कर